प्रधानमन्त्री मनमोहन सिंहसँग विशेष भेटवार्ता गर्दै हुनुहुन्छ भने भारतीय विदेश मन्त्रीले आयोजना गरेको दिवा भोजमा पनि उहाँ सहभागी हुने कार्यक्रम छ हिजो उहाँले भारतका शीर्ष नेताहरूसँग नेपालको संविधान शाखको निर्वाचनको बारेमा आर्थिक लगानीको बारेमा स्थायित्वको बारेमा विशेष कुराकानी गर्नुभयो र प्रचण्डले भारतीय विश्व सम्बन्ध परिषदले आयोजना गरेको विशेष बुद्धिजीवीहरूको सहभागितामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको स्थितिमा नेपाल भारत र चीन सम्बन्धको बारेमा सविस्तार बताउनु भएको छ र उहाँले उद्घोष गर्नुभएको छ अब नेपाल भारत नया सम्बन्धका साथ नया एजेन्डाका साथ अगाडि बढ्नेछ भनेर प्रचण्डले उद्घोष गर्नु भएको छ त्यसैले गर्दा नेपाल भारत सम्बन्धमा यो प्रचण्डको भ्रमणले कस्तो प्रभाव पारेको छ त नया दिल्लीमा मैले यतिखेर भारतीय जनता पार्टीको वरिष्ठ नेता यशवन्त सिन्हासँग कुराकानी गरेको छु सिधा सम्पर्कमा भारी वर्ष भारतीय जनता पार्टीका शीर्ष नेता यशवन्त सिन्हा म ऋषि धमराको सापमा यशवन्त सिन्हाजी यहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु प्रखंड जी अभी नया दिल्ली में है आपके पार्टी का दृष्टिकोण क्या है ये भ्रमण से नेपाल भारत संबंध में एक नया आएगा की नहीं आएगा आपका दृष्टिकोण क्या है संतोष सिन्हा जी हमारा दृष्टिकोण ये है की प्रचंड जी का भारत आना एक बहुत महत्वपूर्ण कड़ी है भारत नेपाल रिश्तों में और आप जैसा देख रहे हैं कि वो भारत के जो शासक दल के लोग हैं उनके साथ उनकी मुलाकात हुई और यहाँ पर वो विभिन्न पार्टियों के नेताओं के साथ उनकी मुलाकात हो रही है और ये दर्शाता है कि भारत और नेपाल के रिश्ते कितने गहरे हैं और सर्वव्यापी है प्रचंड को जो भारत में भ्रमण हुआ है ये भ्रमण के कारण नेपाल भारत संबंध में एक नया आयाम आएगा की आगे कैसे जाएगा नेपाल भारत संबंध के बारे में आपका दृष्टिकोण क्या है स्वंत सिन्हा जी भारतीय जनता पार्टी दृष्टिकोण ये है कि नेपाल के साथ हमारे जो ऐतिहासिक और सांस्कृतिक रिश्ते हैं वो और मजबूत हों और भारत को नेपाल के सरकार की और देश की जनता की हर संभव मदद करनी चाहिए क्योंकि नेपाल की अर्थव्यवस्था जो है वो बहुत कुछ भारत पर निर्भर करती है इसलिए भारत का ये कर्तव्य बनता है कि वह नेपाल को की भरपूर मदद करे नेपाल में नवंबर चुनाव हुने जाकिन भारतीय जनता पारि चाहे चुनाव हो या नै होगा चुनाव हो भारतीय जनता पारिका दृष्टिकोण क्यामै मैले यो पहिला प्रश्न पूाचण्ड जी जो मेरो उनतचित हुवम्बरमा चुनाव हो जाने ने, ने, ने, ने कि नेपालको म आश्वस्तो में जरुर चुनाव हो जाएगे नवेम्बरमा कुछ मुद्ध बच्चे है जिनक कि जाल दल जो है उनके बीच में सहमति बन चुकी है हर मुझे पूरा विश्वास है कि नेपाल के दल और नेपाल की जनता उन सारे मुद्दाको निपटाले जस चल संविधान निर्माणका काम अरू आसान हो जाएगा। और जो नेपाली जनता चाहे है उसी प्रकार सरकार नेपाल में बने अब नेपालमा सेकुलर राज्य है हिन्दू राज्यको पश्चिम जो भारतीय जनता पारिका दृष्टिकोण क्या भारतीय जनता पारिका दृष्टिकोण बराबर स्पष्ट र हाम्रो देशौँको हस्तक्षेप नै गरे है नेपाली जनता जो चाही फैसला गरे जसमा भारतीय जनता पार्टी कि कोही भूमिका थ्याङ्क यू सो मच जसवन्त भारतीय जनता पार्टीका शीर्ष नेता यशवन्त सिन्हा मिसि धमाला नयाँ दिल्लीबाट सिधा बारी बसन कुराकानी गर्दै प्रचण्डको भारत भ्रमणमा अहिले व्यापक रूपमा चर्चा परिचर्चा भएको छ आज उहाँको अन्तिम दिन हो यो भारत भ्रमणको त्यसैले गर्दाखेरि नेपाललाई राम्रोसँग बुझेको विशेषज्ञहरूले चाहिँ यो भ्रमणलाई कसरी लिएको छ त हाम्रो बिचमा यतिखेर हुनुहुन्छ भारतीय पूर्व जनलो अशोकनीयता कार्यक्रम का स्वागत गर्न चाहन्छु जस्तो प्रचण्डजीको भारत भ्रमणलाई तपाईँले कसरी हेर्नु छ यो चाहिँ एकदम राम्रो कुरा हो भारत नेपालको लागि किनकि प्रचण्ड अहिले माओवादी जो परिवर्तन भएको माओवादी छ उसको लिडर हो अनि अघि चुनाउको बाद प्राइम मिनिस्टर हुने आ, को पनि पुरा उसको मौका छ त्यसरी यो भ्रमण सफल हुन सक्छ प्रचण्डजीको भ्रमण के कारणले सफल हुन सक्छ पहिला कुरा हामीले याद राख्नुपर्छ कि प्रचण्डजी अहिले कोही लिडर छैन प्राइम मिनिस्टर छैन कोही पार्टीको एउटा पार्टीको लिडर हो एउटा प्रचण्डजीले यहाँ आउनु खोजेको हो जो पनि कुरा हामीले याद राख्नुपर्छ अनि भारतले समय समयमा भिन्नै पार्टीको टप लिडरहरूलाई बोलाउँदै गर्छन् अनि अहिले माओवादी किनकि माथि नम्बर वान पार्टी देखिन्छ अहिले प्रचण्ड उसको टप लिडर हो अरू उसमा कोही सक छैन मेरो तपाईँले नेपाललाई राम्रोसँग बुझ्नु भएको छ जान्नु भएको छ होइन अब यति दिन माओवादीको अब त्यो प्रचण्डले यो भार, भारत भ्रमण गरिसकेपछि नेपाल भारत सम्बन्धमा नयाँ आएन कसरी आउँछ त अहिले नेपालमा एउटा टेकर सरकार छ चुनाउको सरकार छ अनि अहिले कोही प्राइम मिनिस्टर छैन अनि जी योटा मावादी आ, पार्टी को नंबर वन लीडर हो अतपूर्व प्राइम मिनीस्टर रहनी भारत अ संबंध उसको जो आपस को रिलेशन रिनेशन जो अब नया को पार्टी ने कसरी नयाँ सम्बन्ध विस्थापित जस्तो अहिलेको स्थितिमा तपाईँले जुन भनिरहनु भएको छ कसरी नयाँ सम्बन्ध स्थापित हुन्छ त नेपाल भारतको बिचमा प्रचण्डले भारत आउने बित्तिकै के कारणले त्यो अहिले हुनु सक्दैन त्यो चुनाउ भएपछि मात्रै थाहा लाग्छ कि को लिडर नेपालको हुन्छ को प्रधानमन्त्री हुन्छ भारतले किन प्रतिलाई धेरै समर्थन गरेको के कारणले अहिले भारतले सबै लिडरलाई चाहे युएमएलको होस् चाहे नेपाली कङ्ग्रेसको को यो टाइम बेला बेलामा लिडरहरू आउँदै जान्छ yeah. प्रचण्ड कि प्रधानमन्त्री हुनुको बाद अनि प्रधानमन्त्रीबाट इस्तिफा दिनुको बाद र हामीलाई जो जो, जो रेजिग्नेसन भयो उसको प्रचण्डको कुन कारणले भयो अर कसको उसमा हात थियो अनि भारतले त्यो को बाद यानि कि दुई हजार आठको बाद आज पाँच सालको बादमा प्रचण्ड नेपालबाट भारत आएको हो त्यो पहिला कुरा हो दुसरा कुरा चाहिँ आफै एक साल सालबाट इन्डिया आउन खोजेको थियो अहिले चाहिँ कसरी सम्भव भए त भारत आउनको लागि पर्छ के कारणले मेरो मेरो विचारमा प्रधानमन्त्रीको जो हाम्रो प्रधानमन्त्रीको डेटमा लाउनु पर्छ जब जबक मुख्य लिडरको सङ्घ भेटघाट हुँदैन प्रचण्ड यहाँ आउने कोही फाइदा छैन दुःख कुरो हो कि प्रचण्ड चिनबाट घुमेर आएको पछि भारत आउने अनिवार्य थियो किन अनिवार्य थियो उहाँ भारत आउनको लागि अहिले के आवश्यकता थियो प्रचण्ड कि आ, यो तपाईँले थाहा था छ कि यो हाम्रो इतिहासमा भारत नेपाल चाइना चाइनाको ट्राइलाटरल मा नेपाली लिडरले हमेशा भारत र चिनलाई ब्यालेन्स गरेको हो अहिले प्रचण्डले भारत र चिनलाई ब्यालेन्स गरेर जान सक्नुहोला तपाईँलाई के लाग्छ असक्रियता दि अवश्य अवश्य अहिले भारत सङ्घ दोबारा माओवादी पार्टीको जो अहिले पहिलाको माओवादी पार्टी होइन यो यस्तो फुटिएको पार्टी हो अनि त्यो फुटिएको पार्टीको जो लिडर छ त्यो त झन्डा हो अनि आजको दिनमा भारत भारतबाट अनि चिनबाट आर्थिक सहायता चाहियो अनि यो उनको जो अहिले भ्रमण छ भारतमा उसको मुख्य उद्देश्य मेरो विचारमा आर्थिक सहायताको लागि तर राजनीतिक मुद्दा पनि लिएर आउनु भएको थियो नि त प्रचण्ड त नेपालमा संविधान सभाको निर्वाचन गर्नुपर्छ मक्सिरमा भनेर दलहरूले भनेका छन् होइन यो अवस्थामा भारतीय नेता र प्रचण्डको जुन कुराकानी भयो के अब यति बिच माओवादी पार्टी र प्रचण्डको सम्बन्ध सुधार भएको हो अशोक नेताजी जो जो मतलब भारतले चुनाउमा दिनु सक्छ था, तपाईँले थाहा छ कि नेपालको पहिला प्रथम चुनाव नाइन्टिन फिफ्टी नाइनमा भयो त्यो नाइन्टिन फिफ्टी नाइनमा मलाई याद छ हाम्रो भारतले पुरा चुनावको लागि सहायता दिएको हो हाम्रो पल्टनबाट त्यतिखेर बाहिर सक नेपालमा हाम्रो सिक्किम फाइभ गोर्खाबाट भाइरस सेट लिएर हाम्रो गोर्खाली पल्टनको रेडियो अपरेटरले त्यो चुनाव गराएको हो गोर्खाली पल्टनको इन्डियन आर्मीको हो त्यो नाइन्टिन फिफ्टी नाइनमा त्यहाँबाट जो जति पनि चुनाव भएको छ नेपालमा उसमा भारतको योगदान छ यसपटकको चुनावमा छ नि संविधान सभाको निर्वाचन हुँदैछ अहिले तपाईँको साथमा म छु ऋषि धमला नयाँ दिल्लीमा छु र नेपाल बाँडी नेटवर्क मार्फत बाढी बस्यो देशभरि नेपाली जनताले सुनिरहेका छन् त्यतिखेर यो बाढी का बस्यो कार्यक्रम तपाईँ मलाई बताइदिनुहोस् उसो भए अब प्रचण्ड र भारतको बिचमा राम्रो सम्बन्ध होइन उस भाई। भाई। उसको उसको दुनिया प्रचण्डलाई भारतले सहयोग गरिसकेको छैन उसो भए अहिले भारतले प्रचण्डलाई सहयोग गर्दैन भारतले नेपालको सहयोग गर्छ यो हामीले याद राख्नुपर्छ भारतले अहिले प्रचण्ड प्रधानमन्त्री पनि हुनुहुन्न होइन राष्ट्र प्रमुख पनि हुनुहुन्न सरकार प्रमुख पनि हुन्न एउटा पार्टीको अध्यक्षलाई किन भारतले बोलाएर अहिले सम्मान दिए त अशोक मेहताजी के कारणले जसरी भारतले बाँकी लिडरलाई बोलाएर सम्मान दिन्छ त्यस्तै प्रकारले प्रचण्ड पाँच सालबाट नआएको हो भारतमा प्रधानमन्त्री हुनुको बाद आउँदै आएन तले बुला बुलाउनु पनि बुलाएन अनि अहिले भारतले बुलाउनुमा अलिक टेक मिलेन प्रधान हाम्रो इन्डियन प्राइम मिनिस्टर मनमोहन सिंहको साथ न तर दुई तिन महिना पहिला आउने थियो चिन जानुभन्दा पहिला उसले खोजेको थियो कि भारत आउने जसरी सबै नेपाली लिडरले पहिला नै गरेछ तर त्यो हुनु सकेन भनेपछि यस पटकको संविधान सभाको निर्वाचनमा होइन जसरी पनि जुन नि नेपालमा दलहरूको बिचमा सहमति भएर जानुपर्छ भन्ने भारतको दृष्टिकोण छ त्यसै भएर प्रचण्डलाई भारतले बोलाएको चुनावको माहौल बनाउनको लागि उसो नेपाली कङ्ग्रेसको सभापति सुशील कोइरालाले मार ढलाक खनाललाई पनि भारतले निमन्त्रणा दिन्छ त अबको स्थितिमा त्यो सम्भावना छ त अशोक नेता कि कोइरालाहरूलाई त्यो म प्रधानमन्त्री छैन प्रधानमन्त्री भएको मैले भेट दिने थियो तर मलाई कोही यसमा सक छैन कि चुनाउ हुनुभन्दा पहिला सबै मुख्य धाराको राजनीतिक पार्टी पोलिटिकल पार्टी लिडर सुशील कोराला जनाथ धनाल शेरबहादुर द्योपा माधव नेपाल सबै आउँदै गर्छन् तिनीहरू यहाँ आएर सूर्यवादु ताप सबै आउँछ को क आउँदै जाँदै जान्छ गर यहाँबाट गरी अब यो भर भरको श्रृङ्खलाबद्ध सुरुवात हो उसो भयो होइन होइन यो यो, यो मुख्य एउटा सुरुवात हो अनि खास गरी माओवादी पार्टी किनकि <laughs> माओवादी पार्टीसँग चाहिँ नयाँ सम्बन्ध स्थापित गर्न चाह्यो भारतले त्यसैले यो भ्रमण भयो उसो भए प्रचण्डको होइन होइन तपाईँको निष्कर्ष भनेको होइन भनेपछि पूर्ण रूपमा प्रचण्डलाई भारतलाई समर्थन गर्न अझै पनि तयार भएको छैन त उसो भए केही शङ्का उपशङ्खा छ था र प्रचण्डमा अविश्वास छ र अशोक मेहताजी कोही अविश्वास छैन जो पार्लिमेन्ट्री पार्टीको लिडर हो पार्टीको लिडर हो त्यही समान प्रचण्डलाई दिए दिइजान्छ आर्थिक एजेन्डाको बारेमा पनि भारतले छ नि अहिले नेपालमा चासो राखेको स्थायित्वको लागि विकासको लागि सम्पन्न नेपालको लागि पनि भारत तयार भएको हो त उसो भए त्यो जहाँसम्म मलाई ज्ञान छ त्यो तयारी हुनेछ आर्थिक सहायताको लागि चुनाव आ सरकार बनना कम से कम तंस आठ दस महीना लदला जो जो सहायता है आर्थिक सहायता तो लोकलू सकते थ्याङ्क यू सो मच अशोक मेहताजी हामीलाई तपाईँले समय दिनुभयो तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ आउनुहुन्थ्यो नेपाल सम्बन्धी जानकार अशोक नेता बारी बसमा म रिसी धमालाको साथमा नयाँ दिल्लीबाट हाम्रो भारतीय राष्ट्रवादी काङ्ग्रेसको महा त्रिपाठी त्रिपाठी प्रचण्डि हुन सक्ता दृष्टिकोण क्या त्रिपाठी भारतमा प्रचण्ड जी काम भ्रमण है प्रतिनिधि मण्डल डेगेशनको साथ बहुत स्वागत योग्य नेपाल भारत के सम्बन्ध मजबुत हे नेपालमा लोकतन्त्र मजबुत हो नेपाली जनताको सप्ने पुरे हुनेपालारत महसिन जरुरत जरूरी है प्रचंड साहब यहां आए इसके लिए हम सब उनका स्वागत करते हैं और आगे दोनों के संबंध और मजबूत हो इसके, इसके लिए सब काम करते रहे लोकतंत्र के स्थायित्व के लिए नेपाल में इलेक्शन होना चाहिए इलेक्शन के लिए भारत क्या क्या सहयोग करना सकते हैं त्रिपाठी जी त्रिपाठी आधार ये है की प्रचंड जी नेपाल की माओविस्ट यूनिफाइड पार्टी के अध्यक्ष और नेपाल के महत्वपूर्ण राजनेता है इसलिए वो विभिन्न विषयों पर जो भारत से बात कर रहे हैं विभिन्न राजनीतिक दलों के नेताओं से जो मैंने जमा इन्टरेक्सन के सबै राजनीतिक के, के, राजनी के बडे नेता यहाँ आए बढे पत्रकार बड़े साहित्यकार थियो महत्त्वपूर्ण प्रचण्ड जीका स्वागत गर्ने के भोजमा थिको प्रसन्नता के नेपालको सम्बन्ध मजबुत उहाँ हुन्थ्यो डिबी त्रिपाठी भारतीय राष्ट्रवादी काङ्ग्रेसको महासचिव र उहाँले नयाँ दिल्लीमा पारी बहसको लागि म ऋषि लागि विशेष अन्तर्वार्ता दिनुभएको थियो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 सर्फीको प्रयोग र सरसफाई खाना खानु अघि दिसा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साजी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाइ अभियानका मुख्य क्षेत्रहरू के के हुन थाहा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 जनहित का जिला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चित्तवन रेडियोर्पण एक सौ चार थप्लो पांच को संयुक्त अभियान पुरस्कार नपरे दस वर्ष समय निःशुल्क नागरिक का लगी फोन नंबर चार छब्बीस आठ छणी रेडियो नेटवर्क समाचार को सच्चा पहरेदार श्रोताहरू विश्रामपछि म यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र अहिलेको स्थितिमा मुलुकको समसामिक राजनीतिक घटनाक्रमको हामी सही र सठिक विश्लेषण गर्नको लागि उपस्थित भएका छौँ राजेश श्रोताहरू पूर्व पञ्चहरूको पार्टी रापपा र राष्ट्रिय जनशक्ति पार्टीको बिचमा एकताको महाधिवेशन हुँदैछ यो एकताको महाधिवेशनमा पार्टीले कुन किसिमको नीति तय गरेको छ त पार्टीले साँच्चीकै हिन्दू राज्यलाई किन छोड्यो र रापपा र राष्ट्रिय जनशक्ति पार्टीको एकताको महाधिवेशनपछि को हुन्छ त पार्टीको अध्यक्ष भन्ने बारेमा हाम्रो बिचमा बाणी बसमा यतिखेर हुनुहुन्छ म ऋषि धमला साथमा रापपाका अध्यक्ष पशुपति अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीको एकताको महाधिवेशनको तयारी कहाँ पुग्यो एकदम अगाडि बढेको छ अब हिजो राजनीतिक पत्र पनि तयार भयो अब तिन चार आठमा आठमा गर्ने भनेर सम्पूर्ण तयारी अगाडि बढिरहेको छ तर पनि महाधिवेशनमा के एजेन्डा लिएर जाने भन्ने बारे त पार्टीमा विवाद छ नि होइन हिजो हिजो प्रा प्राय प्राय प्रा कुरा छिन्यो अब विवाद बि, अलिकति यो सर्वधर्म हिन्दू र गणतन्त्र भन्ने एउटा प्रस्ताव आएको थियो है त्यो प्रस्तावमा चाहिँ जनजाति साथीहरूले धेरै विरोध गर्नुभयो त्यसरी सायद त्यो अब त्यही रूपमा त्यो प्रस्ताव अगाडि बढ्दैन भनेपछि तपाईँहरूले अबको स्थितिमा हिन्दू राज्य हुनुपर्छ भनेर जुन किसिमको आवाज पार्टीमा उठेको छ त्यो चाहिँ तपाईँहरूले त्याग दिनुभयो होइन भनेपछि अब नेपाल धर्म ने निर्देशिता अनुसारै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा तपाईँ पनि जानुभयो त्यो छैन किनभने सर्वधर्म के हामीले चाहिँ भन्छौँ भने सर्वधर्म सापेक्ष राष्ट्र तर पनि अहिलेको स्थितिमा छ नि हिन्दू राज्यको कुरा तपाईँले उठान गर्नुभएको थियो पार्टीमा बस थियो तपाईँको पार्टीमा त्यो किन छोड्नुभयो किन अस्वीकार गर्नुभयो हिन्दू राज्य जन जन्द, जनजातिका जनजाति पक्षका साथीहरू धेरैजनाले असाध्यै ठुलो अब्जेक्सन यसको बारे गरे है अब पार्टी एकता चाहिँ अरूभन्दा ठुलो ठुलो थराएर <partic> पार्टी एकताकै पक्षमा हामीले चाहिँ छाडिदिउँ तर पनि पार्टी एकताको लागि छ नि रापपा नेपालसँग पनि तपाईँले हात पर बढाउनु पर्ने होइन र अब त्यो त्यो त्यो बेलामा त्यो बेलामा त्यो पुल त्यही बेला तयारी होला भनेपछि अहिलेको स्थितिमा रापपा नेपालसँगै तपाईँहरूको कुरा मिल्दैन अब किन नमिल्ने भनेर अब चाहिँ अहिले चाहिँ कसरी मिल्छ क्या तपाईँहरू अहिलेको स्थितिमा गणतन्त्रलाई अस्वीकार गर्न सक्नुहुन्न अनि राजाको प्रजातन्त्र कुरा गर्नुहुन्छ कमल थापा तपाईँ त स्वीकार्न सक्नुहुन्छ भनेपछि नेपालमा अहिले राजतन्त्र आउँदैन नेपालमा राजतन्त्र आउँछ आउँदैन आफ्नै ठाउँमा छ प्रतिबद्ध छ तर पनि अहिलेको स्थितिमा छ नि कमल थापाजीले भनिरहनु भएको छ पशुपति संसद सूर्यबहादुर थापाले पनि राज संस्थालाई स्वीकार्न सुखै छैन भनेर उहाँ भनिरहनु भएको छ हामीले चाहिँ पाउला जस्तो छैन तर पनि पशुपतिजी देशमा राष्ट्रिय सामती चाहिएको छ एकता चाहिएको छ सरकार चाहिएको छ होइन यो चुनावमा छ नि तपाईँहरूले मुलुकलाई निकास दिनको लागि के गर्दै हुनुहुन्छ अब हामीले प्रस्ताव गरेको कुरा के छ भने चाहिँ कि प्रजातान्त्रिक शक्तिहरू एक हौ गठबन्धन बनाएर अगाडि जाउँ गठबन्धन बनाउन सकेदेखि चाहिँ गठबन्धन बनाउन सकेका खण्डमा चाहिँ संविधान पनि आउँछ स्थित सरकार पनि बन्छ भनेर भने तर अब अहिलेसम्म त्यसको होमवर्क र त्यसको त्यसको अगाडि बढ्न सकेका छैन भनेपछि गठबन्धन जसरी बनाउनु पर्ने हो प्रजातान्त्रिक शक्तिहरूको बिचमा त हुन सकेको छैन अहिले छैन के कारणले हुन सकेको छैन अब नेपाली कङ्ग्रेसका एकचोरी साथीहरू चाहिँ अहिले नेपाली कङ्ग्रेसलाई बेफाइदा हुन्छ भन्नेमा पनि छन् कि जस्तो देखिन्छ तर नेपाली कङ्ग्रेसका नेताहरूले रिपोर्टर्स कलमा भनेका छन् काङ्ग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौडाले उद्घोष गरिसक्नुभयो अहिलेको स्थितिमा शीर्ष नेताहरूले बोलेर मात्रै हुँदैन तर गठबन्धन सम्भावना छैन भनेर उहाँले सङ्केत गर्नुभएको छ कृष्ण सिटोडा भनेको छ अब तालमेल सम्भव छ भनेर त फेरि उसले सुशील कोइरालाले पनि भन्नुभएको छैन अनि तपाईँहरू चुनावमा चाहिँ तालमेल गर्नुहुन्छ तालमेल तालमेलको तालमेलको बढी बढी सम्भावना छ भनौँ न होमवर्क के पनि भएको छैन कि यसको चाहिँ यसको विषयमा चाहिँ तर पनि पार्टीमा छलफल त सुरु भएको छ नि त राजनीतिक दलका नेताहरूको बिचमा अब यो तालमेल आदि इत्यादि भन्ने कुरा त बडो डिटेलमा विस्तृतमा हुनुपर्छ नि होइन खालि मोटामोटी बनेर भाषण दिएर मात्रै पुग्दैन त्यसैले चाहिँ यसको चाहिँ डिटेल होमवर्क चाहिँ भएको छैन गम्भीरतापूर्वक तपाईँले गृह कार्य सुरु गर्नु भएको छैन उस गम्भीरतापूर्वकै गरेका छैन तपाईँहरू भाषण मात्रै गर्दै हुनुहुन्छ तालमेलको कुरा मात्रै गर्दै हुनुहुन्छ तर पनि व्यवहारमा उतार्नु सक्नु भएको छैन भनेपछि तपाईँहरू अब चुनावमा जसरी सहमतिको कुरा गर्नु भएको छ सहकारीको कुरा गर्नु भएको छ नि गठबन्धनको कुरा गर्नु भएको छ नि यसपटक पनि त्यो सम्भव छैन उस भए सम्भव भइसकेका छैन प्रजातन्त्र शक्तिहरूको बिचमा एकताको चाहिँ हलो कहाँ अड्केको छ त उस भए हलो अड्केको भनेको अहिलेसम्म नेपाली कङ्ग्रेसकै बिचमा हो नेपाली कङ्ग्रेस गम्भीर रूपमा तपाईँहरूसँग छलफल गर्न तयार छैन उस भा होइन त्यसरी चाहिँ नभनौ त्यसरी हो कि त्यसमा चाहिँ मैले यो मात्रै भने कि गम्भीर छलफल यसको विषय भइसकेका छैन चुनाव चाहिँ हुन्छ तपाईँलाई विश्वास मक्सिने चुनाव हुन्छ भन्ने कुरा मलाई त विश्वासै छ मलाई त विश्वासै छ अहिले चाहिँ कसरी हुन्छ चुनाव मक्सिरमा दाजु त्यसको कारण आधार बताइदिनुहोस् अहिले यो चुनाव बिचल्ने भनेर लागेका छ एउटा मावादी पार्टी हो कि माओवादी पार्टीलाई चाहिँ सम्बोधन गर्ने गरिकन उनीहरूको मागहरू उनीहरूको चाहिँ समस्याहरू सम्बोधन गर्ने गरिकन सरकार डिल गर्न सके त्यो चाहिँ त्यहाँबाट नि मोहन वैद्य किरणलाई कसरी चुनावमा ल्याउनुहुन्छ उहाँहरूको एजेन्डालाई कसरी सम्बोधन गर्नुहुन्छ दादाज मैले गरेर त होइन नि यो गरेर सरकार सरकारले गर्नु पर्यो तर राजनीतिक दलको नेताहरूको पनि त त्यसमा गम्भीर रूपमा गिरे गरेर अगाडि जाने मनस्थिति बनाउनु पर्यो बन्नु पर्यो नि त हामी के भनिरहेछौँ भने चाहिँ कि संविधान सभा जस्तो महत्त्वपूर्ण विषयमा हो कि कसैलाई पाहा लगाएर छोडेर जानु हुँदैन कि सबैलाई सामेल गर्नुपर्छ सबैलाई एकत्रित गर्नुपर्छ सबैलाई एकत्रित गर्नुको लागि चाहिँ अहिले चाहिँ उसमा चाहिँ मोन वैद्य मन वैद्यहरूसित चाहिँ वार्ता गर्न चाहिँ एकदम प्राथमिकता दिनु सर तर उहाँहरूले चार दलको सिन्डिकेटको कुरा गर्नुभएको छ क्या यो खारेज हुनुपर्छ भनेर चारको सिन्डिकेट खारेज हुनुपर्छ भनेर मैले पनि भनेको छु उच्चस्तरीय राजनीतिक संयन्त्र खारेज हुनुपर्छ होइन उच्चस्तरीय राजनीतिक संयन्त्रको त औचित्य छैन भन्ने मेरो पनि दृष्टिकोण छ कसरी छैन किन किन छैन भने तपाईँको यो कतैपट्टि उत्तरदायी छैन यो उत्तर चार्जको संयन्त्र यो संविधानिक पनि होइन उनीहरूले बाधा अड्काउ फुकाउने फुकाउने न्युमा उनीहरूले आफूले एउटा प्रावधान थपेर आफूले आफूलाई नै संवैधानिक बनाएको हो यो जुन ढङ्गबाट यो कतैपट्टि पनि उत्तर राय नभएको गैर संवैधानिक शक्तिले मन्त्री परिषदको अध्यक्षको काँधमा बन्दुकर्ता डङकी डङ गोली हालिरहेको छ यो उचित होइन तर पनि चार दल भनेको मुलुकको प्रमुख राजनीति शक्ति हो नि त के अब अहिले छ कि छैन थाहा छैन यो त चुनावले देखाउँछ शीर्ष नेताहरू बसेर बनाएको यो उच्च समिति किन खारेज हुनुपर्ने के कारण त्यसको औचित्य त छ भनेर शीर्ष नेताले भनिरहेछन् होइन अब अहिले गठन गरेको सरकार निष्पक्ष सरकार होइन चार दलको संयन्त्र यो सरकार चल्न थाल्यो भने त यो निष्पक्ष हुँदैन सरकार हुन्छ तर पनि अहिलेको अवस्थामा हामीले राजनीतिक कुरा गर्दाखेरि सहमतिको कुरा गर्दाखेरि एकताको कुरा गर्दाखेरि संविधान सभाको निर्वाचनको कुरा गर्दाखेरि तपाईँको पार्टी छ नि एकताबद्ध भएर चुनावमा जाँदैछ होइन एकीकरण भएर दुवै पार्टी दुवै पार्टी एक गरेर तपाईँले नेतृत्व गरेको रापपा र सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीको बिचमा एकता हुँदैछ एकता महाधिवेशन हुँदैछ Oh. अब तपाईँको पार्टीको अध्यक्ष को तपाईँ जबारा हामीलाई समय दिनु देर चाहन्छु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति संसद जवारा नेपालमा संविधान सभाको निर्वाचनको मिति तोक्नको लागि दलहरूको बिचमा छलफल भइरहेको बेलामा हिजो राष्ट्रपति र काङ्ग्रेस सभापति सुशील गइरालाको बिचमा पनि वार्ताहरू भयो र आज एक माओवादी पार्टीका अध्यक्ष प्रचण्ड चार दिने भारत भ्रमण सकेर काठमाडौँ फर्काँदै हुनुहुन्छ काठमाडौँमा फर्केपछि उहाँले कसरी चुनावको माहौल सिर्जना गर्नुहुन्छ र नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई पनि कसरी चुनावी मैदानमा उतार्न सक्नुहुन्छ त्यो हेर्न भने बाँकी छ तर पनि दिल्ली भ्रमण प्रचण्डको उपलब्धिमूलक भएको छ दुई देश सम्बन्धमा एउटा नयाँ आयाम भने थपिएको छ नयाँ दिल्लीबाट म ऋषि र मेरा प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु आस्था नमस्कार यो अर्पण 104 थपलो 5 मेगाहर्ट्ज अर्पण टाइम चेक अर्पण टाइम चेक यस अर्पण टाइम चेक को साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवा रतनगर रतनगर को लागि रत्ननगर अस्पताल प्रणाली रत्ननगरको मेन रोड चाडीचोक चितवन अहिले बिहानको 7 बज्यो अहिले बिहानको 7 बज्यो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 साथ साथ आकस्मिक सेवा बिरा भरना जनरल सर्जरी तथा वरिष्ठ हाथ जोड़ने नशा तथा बाथरोग ट्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टर द्वारा ढार दुख्ने हाथ खुट्ठा झमझमाउने ढार को नशा च्यापी एको, एको, सिल्का